चार मेगा जब मनन सन, तब मन में भावना झंकार उत्पन्न कर संसार उत्पन्न कर प्याला हर्पल मनमसा बहार उत्पन्न छता छुल्ला बनेर रचना पानीले प्यास सदैव अजर अमर रह तीन अजर अमर सृजना में साताको आइतबार बिहान नौ बजेको नेपाली समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना कोपी लै ओइलिएर झरे भने नरुन है कोपी ओइलिएर झरे भने नरुनु है समयले अन्तै बसाइ सरे भने नरुन है कोपी लै झरे भने नरुनु है समयले अन्तै बसाइ सर भने नरुनु है दुई दिने जिन्दगी हो हाँस्नु पर्छ पिँढामानी दुई दिने जिन्दगी हो हाँस्नु पर्छ पिँढ मैले यता आफ्नै खुसी गरेँ भने नरुनु है समयले अन्तै बसाइँ सरे है हाँसु खुसी बाँच्नु तिमी कतै एक्लै एक्लै भुमरीमा हाँसी खुसी बाँच्नु तिमी कतै एक्लै भुमरीमा खुसी खोज्दै खुश तिम्रो लागि परे भने नरुन है कोपिलामै ओइलिएर झरे भने नरुन है आफ्नै इच्छा चाहनाको बीचहरू हत्या गरे आफ्नै इच्छा चाहनाको बीचहरू हत्या गरे रमाइरी तिम्रो झोली भरे भने नरुन है कोपिलामै ओलिएर झरे भने नरुन है एमराज आएर नै टप्प टिपी थाह नदी एमराज आएर टप्प टिपी थाहै नदी बाछ गर अकालमै मरे भने नरुन है समयले अन्तै बसाइ सरे भने नरुन है आर्यघाटबाट झर्दाखेरि मलामीले रुँदा रुधै आर्यघाटबाट झर्दाखेरि मलामीले रुँदै रुँदै आफन्तले तिल जामल छरे भने नरुनु है कोपिलामै ओइलिएर झरे भने नरुनु है समयले अन्तै बसाई सरे भने नरुनु है समयले अन्तै बसाई सरे भने नरुनु है जो आफ्नो जिन्दगीका लक्ष्यहरू बोकेर बाटोहरू हिँड्ने गर्छन् आफ्नो लक्ष्यमा पुग्नको लागि ती जिन्दगीलाई त्यो जीवनलाई कहिले पीडा कहिले आँसु कहिले रोदनमा डुबाएर हिँड्ने गर्छन् अनि आफ्नो लक्ष्यमा पुग्न नपाउँदै सुस्ताउन पुग्छन् आफ्नो जिन्दगीलाई अनि सदाको लागि विश्राम हुन पुग्छन् कोपिनामा ओहिएर झरी भने नरुनुहोई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 सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहरू सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभर एकै सुनेर साथ दिइराख्नु सुने भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै कथा गीत कविता हाइकु गजल मुक्तक साहित्यको सबै फुलहरू फुल्छन् कार्यक्रम मेरो रचनाको यो फुलबारीमा तपाईँ आफ्ना रचनाहरू कार्यक्रमसम्म पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ पत्राचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स रत्नगरी बोकलर चोक चितवन त्यसै गरी तपाईँले हामीलाई फेसबुक पेजमा पनि आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ www. facebook.com डट कम स्ल्यास मेरो रचना डट फाइभलाई तपाईँले सर्च गर्नुहोस् त्यहाँ तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई पाउनुहुनेछ अनि त्यसपछि त्यहाँ आफ्ना रचनाहरूलाई पोस्ट गर्नुभयो भने म कहाँ तपाईँका रचनाहरू आइपुग्न पुग्नेछन् प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर डट मोहन बिहानी डट लगस्पो रेडियो आर्पन बाट ब्लग स्पोर डट कमबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेका थिएँ जुन गजललाई लेख्नु भएको थियो पवन घर्ती मगर बेबस्ले उहाँको गजल रहरै भोग गजल समग्रहबाट सावार गरिएको गजललाई मैले वाचन गरेको थिएँ निकै सुन्दर गजल उहाँको कपिलामा उलिएर झरेँ भने नरुनु है समयले अन्तै बसाइ सरे भने नरुनु है आर्यघाटमा झर्दाखेरि मलामीले रुँदै रुँदै आफन्तले तिल चामल भने नरुनु है कोपिलामै ओइली हेर छरि भने नरुमा निकै सुन्दर रचना यो सुन्दर साथको लागि पवन घर तिमर बिवशीलाई धेरै धेरै धन्यवाद छ प्रिय मित्र तपाईँका रचनाहरू आज पनि मेरा पोल्टाभरि छन् तपाईँका रचनाहरूलाई आज पनि म स्थान केही साथीहरूको जिज्ञासा अनि केही सल्लाहहरू आइपुगेका छन् मेरो हातमा र कार्यक्रममा धेरै साथीहरूको रचना वाचन नभएको भनेर गुनासो आएको छ क्षमा चाहन्छु समयको अभावले गर्दा तपाईँका सबै रचनाहरूलाई स्थान सकी, दिन सकिन सकिएको हुँदैनन् हामीले क्षमा चाहन्छु आगामी दिनहरूमा तपाईँको रचनाहरूलाई म सबै रचनाहरूलाई सबै सबै रचनाहरूलाई स्थान दिने नै छु कार्यक्रम मेरो रचनाको बसाइमा रहेर आज पनि तपाईँको रचनाहरूको साथमा म छु तपाईँको रचनाहरूलाई आज पनि साथ दिने नै छु एउटा लघुकथालाई अगाडि जोड्न चाहेँ मैले यो समयमा जिएम दिपु दिपेन्द्रजीले लेख्नु भएको छ शीर्षक बाजेको दन्ते कथा भनेर उहाँले लघुकथालाई पठाउनु भएको छ उहाँको लघु कथालाई अगाडि जोड्न चाहे ऊ आउँथ्यो मेरो इनबक्समा र कमेन्ट बक्समा ऊ आउँथ्यो मेरो इनबक्स र कमेन्ट बक्समा घरिघरि आउँथ्यो केही शब्दहरू कोरेर मलाई देखाउँथ्यो अनि भन्थ्यो सर मलाई गजल मुक्तक लेख्न सिकाइदिनु न मैले जाने जति सिकाउँथे सिकाइदिन्थे ऊ तपाईँ साँच्चै महान महान हुनुहुन्छ भन्दै जान्थ्यो मैले कार्किर्मेट गरिदिएका रचनाहरू आफ्नो प्रोफाइलमा टाँच्थ्यो धेर थोर लाइक र कमेन्ट आउँथ्यो ऊ फुरुङ्ग पर्थ्यो समय अगाडि बढ्दै जाँदा गजलमुक्तकका बारेमा ऊ आफै केही बुझ्ने भएछ उसका रचनाहरू लाइक र कमेन्ट बढ्दै गए हुन त त्यो फेसबुकमा लाइक र कमेन्टमा ऐसो पैँसोमा पनि चल्छ चा। जे होस् उसको नाममा लामो बन्दै गयो अब ऊ मबाट तर्किन थालेँ उसले मलाई सम्बोधन गर्ने सर शब्द रहेर गयो म पनि लेख्थेँ कहिले मन लगाएर त कहिले समय कटाउन मात्रै भए पनि फेसबुकमा केही रचनाहरू यस्तैमा एक दिन मेरो गजलमा उसको नामबाट कमेन्ट आयो कमेन्टमा लेखिएको थियो नाइस ब्रो यो चाहिँ गजल हो भोलिपल्ट उसले गजल पोस्ट गर्यो मैले आज उसको गजल नहिरेरै प्रतिक्रियामा लेखिदिएँ वाह सर नाइस यो चाहिँ गजल हो उसकै प्रतिक्रियामा वाह सर थपेर पन्ध्र मिनटमा मा उताबाट मेरो नाममा एउटा कमेन्ट मेन्टेन भयो माउसले क्लिक गरेर हेरेँ त्यही लेखिएको थियो अनि ब्रो हिजो अस्ति मैले लेखिएका गजलहरू चाहिँ गजल, गजल नभएर तिम्रो बाजेको कथा थियो त खोला गाउँ रुकुमदेखि निकै सुन्दर पठाउनुभयो यो दन्तेकथा शीर्षकमा लेख्नु भएको लघुकथालाई मैले वाचन गरेँ निकै सुन्दर रचना जिएम दिपु दिपेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ यो लघु कथाको लागि प्रिय मित्र त्यसै गरी अब भने तपाईँको रचनाहरूलाई सरस्वती अगाडि जोडेँ फेरि पनि आकाशको जुन अनि धरतीको फुल तिमी मेरो मुटुभित्र बास बास गर्ने मान्छे तिमी आकाशको जुन अनि धरतीको फुल तिमी मेरो मुटुभित्र बास गर्ने मान्छे तिमी कोहिलेको स्वरसँगै आँसु हाँसु समेटेर कोइलेको स्वरसँगै हाँसो हाँसो समेटेर सरगमसँगै सुर ताल थपिदिने मान्छे तिमी मेरो यो मुटुभित्र बास गर्ने मान्छे तिमी हिरा मोती चाहिँदैन तिम्रो त्यो साथ पाए हिरामोती चाहिँदैन तिम्रो त्यो साथ पाए दुखी त्यो जीवनमा खुसी छर्ने मान्छे तिमी मेरो यो मुटुभित्र बास गर्ने मान्छे तिमी निराशीमाए जीवन जिन्दगीमा नाम पाए अर्जुनको निराशियो अर्जुनलाई माया दिने मान्छे तिमी मेरो यो मुटुभित्र बास गर्ने मान्छे तिमी आकाशको जुन अनि धरतीको फुल तिमी निकै सुन्द सुन्दरचना अर्जुन आचार्यजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै गरी अर्को गजलले अगाडि जोड्छु हरे पौडेल नदे नेदरल्यान्डदेखि लेख्नु भएको गजल कल्पनामा थिए त्यसैले उनको विचार आयो सपनाको रूपमा आखिर उनको उपकार आयो पुरानो पिरको सम्झनाले पनि आनन्द दिने अतीतले पछ्याउँदा लाग्ने मिलन सार आयो कल्पनामा थिए त्यसैले उनको विचार आयो डहता रहेछ तेता पनि भन्ने बल्ल भयो थाहा डहता रहेछ त्यता पनि भन्ने बल्ल थाहा पाएँ उनको हस्तलिखितले लेखिएको व्यवहार आयो कल्पनामाथि त्यसैले उनको विचार आयो बितेका समय फर्काई ल्याउन सक्दैन कसैले बितेका समय फर्काई ल्याउन सक्दैन कसैले सम्झना अझै रहेछ भन्ने खबरले तार आयो कल्पनामा थिए त्यसैले उनको विचार आयो अतितलाई बिर्सिए बसेथे कान्तमा एक्लो अतितलाई बिर्सिएर बसेथे कान्तमा एक्लै पर्खिए बसेछन् भन्दै अखिरमा इजाजत आयो कल्पनामा थिए त्यसैले उनको विचार आयो सपनाको रूपमा आखिर उनको पकार आयो अनि पौडेलजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै अर्को रचनालाई अगाडि जोड्छु अन्जन श्रेष्ठ अभागेजीले कान्छी बजार स्याङ्जादेखि लेख्नु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु तिमीले लगाएको चोली फाटेको फेर्न सकिन आमा रातो सारी लाउँथ्यो टालेको फेर्न सकिन आमा विदेशमा छिरेका बाबु कहिले घर फर्किएनन् बाबु आउने बाटो कुरा लेखेको फेर्न सकेन आमा रातो सारी लाउँथ्यो टालेको फेर्न सकेनआमा सम्पत्तिको नाउँमा छानो चुहिने त्यही घर थियो दुई छाक टार्न धौधौ परेको फेर्न सकिनँ आमा रातो सारी लाउँथ्यो टालेको फेर्न सकेन आमा मेलापात गरी गरी हुर्कायो अनि पढायो मलाई तिम्रो जीवन सुनझै जी, गालेको फेर्न सकिन आमा तिमीले लगाएको चोली फाटेको फेर्न सकिन आमा सुन्ने गर्छु बाबुले अर्को बिहे गरेको छ अरे सुन्ने गर्छु बाबुले अर्को बिहे गरेका छन् रे तिम्रो सिउँदोमा दाग लागेको फेर्न सकिन आमा तिमीले लाएको चोली फाटेको फेर्न सकिन आमा रातो साडी लाउँथ्यौ टालेको फेर्न सकिन आमा निकै सुन्दर रचना अन्जान श्रेष्ठ बाघिजीलाई यो सुन्दर स्वागको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मायाको बोट सार्यो कि त बोल्दैनौँ आजभोलि मायाको बोट सार्यो कि त बोल्दैनौँ आजभोलि मनको कुरा इच्छा पनि खोल्दैनौँ आजभोलि पहिले जस्तै सुख दुःखका बातहरू किन रङ्गिन मायाको रङहरू घोल्दैनौँ आजभोलि मनको कुरा इच्छा पनि खोल्दैनौँ आजभोलि अतीत याद बोकी एक्लो एकान्तमा बस्ने गर्छौँ अतीत याद बोकी एक्लो एकान्तमा बस्ने गर्छौँ आँसुमा हाँसोसँगै खुसी बोल्दैनौँ आजभोलि मनको कुरा इच्छा पनि खोल्दैनौँ आजभोलि आत्मिक माया हाम्रो दुई मनको तराजुमा कसको माया कति भने चुक्दैनौँ आजभोलि कस उसको माया कति भनी जोग्दैनौ आजभोलि मायाको बुट सार्यो कि त बोल्दैनौँ आजभोलि मनको कुरा इच्छा पनि खोल्दैनौ आजभोलि चन्द्रेका मुक्तान्तमाङ खुसीजीले यो सुन्दरचना पठाउनु भयो सुन्धु बालचोक अत्तरपुर पाँचदेखि धेरै धेरै धन्यवाद छ तपाईँलाई प्रिय मित्रै एउटा सुमधुर साङ्गीको आवाजलाई जसलाई कहीँ नै तिमी मत म त तिम्रो होइन भाग्यमानी निधार म भागिरहेन रेछु बोटै बोटैमा chi holo kina huncha kunima la just like aile paudey आक्मा जलाए जलाए जो के, के कुनी जसलाए कैले दिल में सजाई हुर्काने जीवन मरण दुधार में मैले। सुन्दर मुहार नाक बेली चाला माया गर्छु सधैँ झुट्टाको बारेमा जीवा जवानीको फुल झार्ने छैन मैले प्रवासी जीवन प्रवासमा रम्दै मुस्किला छ बाँच्न आउँछु भनेर अझ पनि फेरि टार्ने छैन मैले दिलमा सजाय हुर्काएको माया सार्ने छैन मैले कोपि लामा चुडाएको छैन भमारा भै डुले, कोपिलामा मन्जरी चुडाएको छैन भमर भैडुले विषालु बाध्यता परिवेशसँग हार्ने छैन मैले दिलमा सजाय हुर्काएको माया सार्ने छैन मैले जीवनमा रो धोधारमा साँचै पार्ने छैन मैले बेलटार बादशाह एक उदयपुर हाल समुन्द्र समुद्रपारीबाट भनेर ठेगाना लेख्नु भएको छन् प्रकाश पुष्पक पुमा राईजीको सुन्दर रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छु तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु बाट डब्लु डट रेडियो अर्पन डट कम डट एनपीबाट पनि तपाईँले हामीलाई विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छु कार्यक्रमको हामी निकै उता रातिर आइपुग्न लागिसकेका छौँ केही रचनाहरूलाई मात्र वाचन गर्न भ्याउँछु अब धेरै रचनाहरू बाँकी छन् छिटो छिट्टो गरेर अगाडि जोड्छु यस समयमा तपाईँको रचनाहरूलाई हिजोको त्यो आँसु ताल सम्झन्छु हुन्थ्यो सम्हाल्ने गाह्रो हाललाई सम्झन्छु क्षण चन त अचेल रेडियो धेरै छन् क्षण छन चन, चन त अचेल रेडियो धेरै छन् तर पनि म रेडियो नेपाल सम्झन्छु हिजोको त्यो आँसु ताललाई सम्झन्छु हुन्थ्यो सम्हाल्ने गाह्रो त हाललाई सम्झन्छु छन् छन त सबै अचेल रेडियो धेरै छन् तर पनि म रेडियो नेपाललाई सम्झन्छु घायल दीपक कार्की बनकटुवानो लालपुर बाँकेदेखि मुक्तक पठाइदिनु हो तपाईँलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा बालकृष्ण भट्टराईजीले स्याङ्जा पि पेढी खोलादेखि लेख्नु भएको रचना आ मुटुभित्र बसेकी छेउ माया क्यारे मार्ने होली तिम्रो याद आउने बाटो कसो गरी बार्ने हो हौली तिमी मेरो हुनै भन्ने जान्दा जान्दै माया बस्यो मुटुभित्र घाऊ भने मलाई मूर्छ पार्ने होली मुटुभित्र बसेकी छेउ माया क्यारे मार्ने होली बारे सोतलान् पक्कै तिम्रा मिल्ने साथीहरू आफ्नो नाता पर्छ भने दुनियाँलाई टार्ने होली भित्र बसेकी छौ माया क्यारे मार्ने हो छटपददै बिच्छन अनिदोमै काट्छ रात रहनेछ भाग भाग्य भने आफैले ढिकार्ने हो तिम्रो याद आउने बाटो कसो गरी बार्ने हौली तिम्रो मुटुभित्र बसेकी छौ माया क्यारी मार्ने होली निकै सुन्दर रचना बालकृष्ण भट्टराईजीलाई पनि यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ र रतन राजटुहोरो जाजरकोटदेखि लेख्नुहुन्छ गरिबलाई भोकको पेटमै अभाव राखिदियो भुक्कै भोकको भुकमरीमै प्रस्ताव राखिदियो बाबा अनि आमाको उपचार गर्न पाइन सुक्का पैसा नभएर तनाव गरिदिऊ गरिबलाई भोकको पेटमै अभाव राखिदिऊ असल जति सबै मान्छे स्वर्गतिर लागे असल जति सबै मान्छे स्वर्गतिर लगे यो धरतीमा स्वार्थी अनि खराब राखिदिऊ गरिबलाई भोकको पेटमै अभाव राखिदियो समयले नै चुनौतीमा यसरी धोका दियो हर्कै फलफलमा पनि तनाव राखिदियो भुक्कै भोकले भुकमरीमा प्रस्ताव राखिदिऊ डन्डी फोहोर थियो मेरो अनुहारमा डाक्टरहरूले उपचारको नाममा यता तेजब राखिदियो गरिबलाई भोकको पेटमै अभाव राखिदिउ भुक्कै भोकले भुकमरीमै भुक मा प्रस्ताव राखिदियो निकै सुन्दरचना यो सुन्दरचनाको लागि रतन जीलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु उदासिराज हर्कपुर चार ओखलढुङ्गा हाल गङ्गुचार नयाँ बस्पात काठमाडौँदेखि लेख्नुहुन्छ मेरो जिन्दगी अचानो बनाएर गयो नयाँ दिनले पुरानो बनाएर गयो सधैँ दुःखी रहने दिलमा म कहिले चिसो कहिले न्यानो बनाएर गयो मेरो जिन्दगी अचानो बनाएर गयो नयाँ दिनले पुरानो बनाएर गयो यसपालि सरकारले भत्काइदियो पोहो र छोराले छानो बनाएर गयो नयाँ दिनले पुरानो बनाएर गयो आफ्नै मुटुभन्दा नजिकको मान्छेले आँखा अगाडि फलानु बनाएर गयो नयाँ दिनले पुरानो बनाएर गयो मेरो दिन छ भन्ने आशा बोकेर आयो आएको माग्ने पनि मन सानो बनाएर गयो माग्ने पनि मन सानो बनाएर गयो मेरो जिन्दगी अचानो बनाएर गयौँ नयाँ दिनले पुरानो बनाएर गयो उदा सिराजीलाई यो सुन्दर स्वादको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु झल्किएको मुहार जुन्नमा छेउ सानो टल्किएको नम्बरे सुनमा छेउ जानु वितृष्णको साइनो पर परसम्म आफातमा लाउने गुणमा छेउ जानु टल्किएको नम्बरे सुनमा छेउ जानु सङ्कट तनाव उडाइ लाने मनको हावा अनि कोमल उनमा छेउ जानु झल्किएको मुमा मुहार जुनमा छेउ जानु पल पल तिर्खाएको नयाँ यो नसा नसामा बग्ने खुनमा छेउ जानु तिन झल्किएको मुहार जुन छेउमा जानु अभिलाषी जीवन विराहा भागकासँग यो मनको सारथी धुनमा छेउ जानु झल्किएको मुहार जुन छेउमा जानु मार्मेक मिलनजीलाई यो सुन्दरसाहको लागि धेरै धेरै धन्यवाद दामी पोखरी रामेसाबदेखि यो सुन्दरसाह दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र कार्यक्रमको अन्तमा छौँ अन्तिम रचनालाई वाचन गर्न चाहे गजल्छु मेरो हातमा शिखर अस्तित्वजीले मुम्बाइदेखि लेख्नु भएको पसिना र मेहनतले कमाएको गाँस दिन्छु बस्यो भने सधैँभरि यो मुटु मनमा बस दिन्छु जुनी जुनी सँगै रहने झुटो बाछ गर्दिनँ म बरु यही जुनीमा पाउने मेरो जम्मै सास दिन्छु बन्छौ भने सधैँभरि यो मुटुमा बास दिन्छु जिन्दगीमा सुख दुःख घाम छाया जे जे भए पनि मौसमसँगै नफेरिने माया एकनाश दिन्छु बस्छौ भने सधैँभरि यो मुटुमा बास दिन्छु भौगोलिकताको दृष्टिले जति टाढा भए पनि ढुकढुकीमा झैँ समीपताको आभास दिन्छु बस्छौ भने सधैँभरि मनमटुमा बास दिन्छु आकाशका टुट्ने झर्ने तारा दिनु को साटोमा अस्तित्वको कहिले पनि नमेटिने विश्वास दिन्छु पसिना र मेहनतले कमाएको गाछा दिन्छु बस्छौ भने सधैँभरि यो मुटुमा बास दिन्छु निकै सुन्दर शिखर अस्तित्वजीलाई धेरै धेरै धन्यवाद छ कार्यक्रमको अन्तमा रहेका छौँ आज पनि तपाईँका केही रचनाहरूलाई भाषण गर्न भ्याइन क्षमा चाहन्छु माफी गर्नुहोला अर्को हप्ता तपाईँको रचनाहरूलाई म स्थान दिने नै छु रचना पठाउन नभुल्नुहोला कार्यक्रमको ठेगानामा भन्दै तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाएर साथ दिनुहुने सम्पूर्ण सर्जकप्रति आभारी नहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजनलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र ब्लग स्फोटहरूमा कार्यक्रम राखेर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार नाम हो कस्तो घाव लागू मन में घरी घरी बंझिरने कस्तो घाउ लाग्यो मनमा घरि घरी बलुझिरे किन होलाउ कै तस्बिर कलेजीमा अलझिरे किन होलाउ कै तस्बिर कलेजीमा अझ आज आफ्नै छाया बाचा थी ओ संगई हो उनु परो झुल पर कस्तो भाग्य रहे मेर हस्ना खोज पर कस्तो भाग्य रहे मेरो हसना हंस खोजना दूर पड़ो आज आप छाया टाड़ा टाड़ा भो आज आप छाया टाड़ा टाड़ा भो विश्व छो झन झन माया दा